तीन सुंदे तोकप्रिय रेडियो रेडियो दुनिया में भैर पप गायिका पप क्षेत्र का, का हस्तीकरी रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्समा प्रत्येक शनिबार दिउँसो एक बजेको अर्पण खबर पछि अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्स र यो हो कार्यक्रम पप ग्याली Very very great afternoon And welcome on this program This is time for Program Pop Gallery It's me, Raj Sandilgru I'm Rami Ravaz, and I'm also supporting Technician Partner, Raj Pauldel And I'm listening to Radio Artmore 104.5 Megars Well, welcome back to the show Today, we will be able to hear a song And we will be able to hear a song And we will be able to hear a song Today, we will be able to hear a song Today, we will be able to hear a song होना हमें रक संग सुं आज रक संग बा रोलो लिखने प्रयास में रह गया रेडियो अर्पण एक सौ चार ठूल पांच मेगाह संग संगे इंटरनेट अनलाइन को डब्लू डब्लू डब्लू डट रेडियो अर्पन सुनी राख् प्रोग्राम पप गैलरी आज मसंग पप गेस्ट हुनुहुन्छ आज स्टुडियोमा हामीसँग लाइभ कुराकानी गर्नको लागि दुईजना गेस्ट आउनुभएको छ एउटा ब्यान्ड यति बेला चर्चाको शिखरमा पुग्ने तर्खरमा रहिरहेको छ चर्चा बटुल्ली रहेको छ रक ब्यान्ड हो आएम ब्यान्डका ब्यान्ड मेम्बर्सहरू हुनुहुन्छ दुईजना निकै नै गुड लुकिङ भएका <laughs> ह्यान्डसम ब्यान्ड मेम्बर्सहरू हुनुहुन्छ भोकलिस्ट हुनुहुन्छ गिटारिस्ट पनि हुनुहुन्छ स्वागत गर्छु उहाँहरू दुईजनालाई स्वागत छ तपाईँहरू दुईजनालाई धेरै धेरै धन्यवाद भोकलमा हुनुहुन्छ जोन शर्मा र गिटारिस्ट जोनी शर्मा दुईजना निकै गुड लुकिंग मैले अघि नै पनि भनिसकेको छु निकै ह्यान्डसम हुनुहुन्छ र आज रक सङ आयाम ब्यान्ड उहाँहरूले निकालेर चाहिँ एउटा एल्बम पनि आइसकेको छ मार्केटमा एउटा भिडियो पनि बनिसकेको छ कस्तो छ परिचर्चा गर्नेछौँ सु, अब सुरुवात गरौँ आयामबाट आयाम भने के आयाम भनेको कुनै पनि कुराको नयाँ आरम्भ हुन्छ इङ्ग्लिसमा हामीले डाइमेन्सन भन्छौँ तर नेपालीमा चाहिँ नयाँ आरम्भलाई चाहिँ आयाम भनिन्छ सुरुवात हुँदैछ हजुर नेपाली आ, मार्केट म्युजिक इन्डस्ट्रीमा यति <coughs> बेला भनौँ न अब एउटा लोक दोहरीले मात्रै चर्चा परिचर्चा पाइराखेको व्यावसायिक हिसाबले पनि लोक सङ्घहरू बढी चल्ने मा पप गीत पनि चल्नु नसकेकी रहेको अवस्थामा तपाईँहरू रकसङ लिएर चाहिँ मार्केटमा आउनुभएको छ हजुर कहिलेबाट सुरु गर्नुभयो अब यसको सुरुवात त आजभन्दा आठ नौ वर्ष अगाडिदेखि नै भएको हो र हाम्रो आयामको एल्बम रेकर्ड भएको पनि कम्तीमा पनि छ सात वर्ष भइसकेको छ र अहिले <laughs> चाहिँ हामी त्यो त्यो त्यो टाइमदेखि अहिलेको टाइमसम्म चाहिँ बल्ल अलि हामीले चाहिँ यसलाई चाहिँ रिलिज गर्ने मौका पाएका छौँ र त्यही कारणले यो यत्रो वर्षपछि चाहिँ अहिले हामीले अघि तपाईँले भन्नुभएको जस्तै पप चल्न त गाह्रो भइरहेको बेलामा रक चल्नलाई अब गाह्रै छ तर त्यही त्यही त त्यही अब रक सुन्ने मानिसहरू पनि थोरै छैनन् उनीहरू पनि छन् कुना काप्चामा mm. जे भए पनि उहाँहरूले चाहिँ मन पराउनुहुन्छ भनेर हामी चाहिँ यसरी प्रस्तुत गरिरहेको छ अब आइएम बिहान भनेर अगाडि आइराख्नु भएको छ यसो बिहान मेम्बर्सहरूको बारेमा कुराकानी गरौँ न हजुर हजुर जोन र जोनी त मसँगै हुनुहुन्छ होइन अन्य को को छन् अन्य स्वर्णिम भन्ने हाम्रो मेन गिराइस हुनुहुन्छ उहाँ चाहिँ अहिले हुनुहुँदैन र सुरेन्द्र चाहिँ हाम्रो ड्रमर उहाँ काठमाडौँमै हुनुहुन्छ र बेसिस प्रणे पढ्ने पनि काठमाडौँमै हुनुहुन्छ हाम्रो आफ्नो काममा चाहिँ स्टुडियोमा बजाउने स्टुडियोमा टेक लिने उहाँहरू चाहिँ अब के म्युजिक इन्स्टिच्युटमा टिचरहरू पनि हुनुहुन्छ उता सिकाउनुहुन्छ अनि हाम्रो प्रणयले चाहिँ उसले बारहरूमा पनि बजाउँछ जनीको भूमिका चाहिँ कस्तो रहेको छ जनीको आवाज सुन्न पाइएन नि मेन मेन मेन भनेपछि जोस्टमा भन्नुभयो आममा कतिवटा गीतहरू राख्नु भएको छ पाँचवटा मैले भेटेको छु अरू पनि छन् कि अरूहरू पनि छ तर हामीले योपालि चाहिँ राखेनौँ अहिले चाहिँ पाँचवटा मात्र राखेको छ यो पाँचवटामा कुन कुन छन् त्यही दिन केही थिएन भन्ने अनि मेरो कथा प्रयास गर्दैछु म तिम्रो निर्दोष र सत्य के हो भन्ने चाहिँ पाँचवटा नम्बरहरू चाहिँ मैले भिडियोमा पनि देखेको थिएँ दिन केही थिएन युट्युबमा पनि निकै चर्चा बटुलिरहेको छ लगभग दस हजारको हाराहारीमा कस्तो कुरा भन्दाखेरि पनि अब एउटा चाहिँ पात्र हुन्छ भनौँ न पात्रले चाहिँ अर्कोलाई चाहिँ भनिरहेको मसँग दिन केही थिएन तिमी नजिक हुँदाखेरि चाहिँ मसँग तिमीलाई दिन केही पनि थिएन तर मैले तिमीलाई चाहिँ एउटा के प्रेम लिन खोजेको थिएँ र त्यो खास यस्तै खालको कुराहरू छ त्यो चाहिँ अझै सुन्दा सुन्दाखेरि झन् अझ क्लियर हुन्छ आयाम <laughs> व्यावसायिक रूपमा चाहिँ कसरी अगाडि बढ्ला खर्च कसरी जुटाउँला खर सा, खर्च खर्चहरू त अब अडियन्सहरूमा नै भर पर्छ विशेष गरिकन त र आफ्नो साथीहरूमा अब एल्बम सिधी बिग्रिन थाहा छ नै अब साथीहरूलाई भन्छु गरेर यताउति गरेर अब मेन अब त कन्सर्टको पैसाहरू नै हो आर्टिस्टहरूले कमाउने भनेको अब त्यही कन्सर्टहरूबाट नै हो विशेष गरेर यति uh, बेला राजधानी उपत्यकामा चाहिँ आयाम ब्यान्ड एकदम निकै चर्चामा रहेको छ कन्सर्टको लागि आयम ब्यान्डको आवश्यकता रहने जस्तो वातावरणहरू चाहिँ सिर्जना भएको छ यो कारण चाहिँ के होला मेहनतै भएर हो कि अब न्यू जेनेरेसनहरू चाहिँ बढी यो रक सङपट्टि नै ढल्केको हो जस्तो लाग्छ कस्तो लाग्छ मेन चाहिँ त्यो नै हो मेन चाहिँ रक सङ्ग भइहाल्यो रोग्रेसिभ रक ब्यान्ड भइहाल्यो अनि त्यसले गर्दाखेरि चाहिँ अलि यो उपत्यकामा भ्यालीमा चाहिँ अलिक राम्रो मार्केटहरू लिइरहेको छ अनि mm -hmm. यो सङहरू एकदमै पपुलर पनि हुँदै गइरहेको छ प्लस म्युजिकलीबी टाइटहरू छ यहाँले सुन्न सक्नुहुनेछ एल्बमबाट गीतहरूबाट आइएमको डेब्यु एल्बम होइन यो हजुर अनि खर्च उठाउँला उठा जस्तो लाग्छ एल्बमबाट जस अब uh, त्यस्तो साह्रो हाई एक्सपेक्टेसन राखेको त छैनौँ तर आशा छ कि नेपालीहरू म्युजिक ने लभरहरूले चाहिँ त्यो एक्सपेक्टेसनमा चाहिँ हामीलाई पुऱ्याउनु हुन्छ भन्ने विश्वास चाहिँ छ पक्कै पनि मलाई पनि निकै नै मनपर्छ रक सङमा त्यति सुन्थेन पनि होइन <laughs> यहाँनिर आएर चाहिँ मैले यो भिडियोमा यो दिन केही थिएन हेर्ने चाहिँ ओहो रक्सङ पनि एकदम सुन्न पनि मजा आउँछ जस्तो चाहिँ यहाँनिरबाट बल्लो भयो क्या जस्तै यो दिन केही थिएनबाट चाहिँ रक्सङ पनि सुन्दा आनन्द आउँछ जस्तो लाग्यो चाहिँ बल्लो भयो कि आनन्द आउँदो पनि रहेछ नत्र यो नेपालीहरूको परिवेशमा चाहिँ कतिपयले चाहिँ रक्सङ भनेको त चर्केर गाई नै मात्रै हो जस्तो ठान्छन् नि त्यस्तै अडियन्सहरूलाई चाहिँ कसरी सम्झाउनु उहाँहरूलाई mm -hmm. त रा, मुझे अब हामीले भन्नु त खासै केही छैन किनकि हामीले भनेर चेन्ज हुने पनि होइन तर कस्तो mm हुँदाखेरि हुन्छ भन्दाखेरि चाहिँ उहाँहरूले अब कस्तो किसिमको म्युजिक सुन्नुहुन्छ उहाँहरूलाई त्यस्तै राम्रो लाग्छ र रक म्युजिक मन नपराउनेहरूले -hmm. चाहिँ अब उहाँहरूलाई चाहिँ यही सुन्नुपर्छ भनेर भन्न सकिँदैन तर वान्स उहाँहरूले सुन्नुभयो भने नेपाली म्युजिकलाई माया गर्नुहुन्छ भने उहाँहरूले सुन्नुहुन्छ जस्तै अब हामी चाहिँ रक म्युजिसियन भयो भन्दैमा हामीले दोहोरी सुन्ने नसुनी आधुनिकलाई छ्या भन्ने भन्दै भन्दैनौँ हामीले सबै नेपाली म्युजिक भनेपछि हामीले केही नै केही हदसम्म चाहिँ हामीले रेस्पेक्ट गरेर गरिरहेको हुन्छ र हामीले केही सुनेर पनि अब के हुन्छ एउटा सहायता पुऱ्याइरहेको हुन्छ त्यस्तै गरी हामीले नेपाली आर्टिस्टलाई नै नेपाली म्युजिकलाई नै राम्रो हुने किसिमले चाहिँ हामीले अरूलाई पनि सपोर्ट गरिरहेको हुन्छ र यस्तै रक म्युजिक नसुनिहरूलाई पनि म यही भन्न चाहन्छु कि रक भयो कि चाहे पप होस् चाहे आधुनिक होस् कि डोरी होस् तर नेपालीहरूले नेपालीकै म्युजिक सुन्नुपर्छ हिन्दी गीतहरू भन्दा पनि मलाई त्यस्तो लाग्छ मेहनत थुप्रै भएको छ है आयाममा नै गरेको छ त्यसो भएकै यसरी आएको छ होइन दिन केही थिएन मेरो के छ मेरो कथा भने हो र यो स्टोरीमा चाहिँ त्यो क्यारेक्टरले चाहिँ के गर्छ भन्दाखेरि Um, मैले um, उसले चाहिँ हेर्दाखेरि चाहिँ अरूहरूको जीवनमा यस्तो यस्तो भइरहेको थियो यस्तो यस्तो भइरहेको थियो तर चाहिँ उसले सोचेको थिएन कि उसको जीवनमा पनि त्यस्तै कहानी हुन्छ भनेर भनेर चाहिँ त्यस्तै किसिमको छ तर यो चाहिँ सुनेपछि नै मान्छेहरूले थाहा भएको छ र यो गीतले पनि एकदमै राम्रो रेस्पोन्सहरू आइरहेको छ मेरो कथाले आज स्टुडियोमा हामीसँग अब आयामको भोकलिस्ट हुनुहुन्छ गिटारिस्ट पनि सँगै हुनुहुन्छ सरी फर द्याट हामीसँग गिटार चाहिँ छैन होइन जुनबाट हामी केही सङ्ग सुन्छौँ हुन्छ नि त कुन चाहिँ सङ सुनाउने हुन्छ मेरो कथा नै सुनाउँछु नि त हुन्छ ओके तर हाम्रो भिडियो सङ्ग चाहिँ केही हो किनकि यसको बारेमा केही बेर चर्चा गर्छौँ यो भिडियोको बारेमा चाहिँ अहिले मेरो कथा सुनाउँदा Thank You अब। यो पनि बडो मजाको बनाइरहेछ नि जोनीको आवाजमा पनि हामी अरू सङ्गहरू सुन्नु पाउँछौँ विशेष <laughs> गरी <laughs> मेरो ब्यान्ड बाहेक एउटा प्रोजेक्ट छ त्यसमा चाहिँ मैले पनि गीत गाएको छु आउन त अनि त्यो पनि म मार्केटमा चाहिँ ल्याउनेछु ल अहिले त्यो बारेमा नि एकछिनपछि चर्चा गरौँ यति बेला भने हामी मेरो एउटा कथा सुन्छौँ राज है <laughs> वेल well, मेरो एउटा कथा आइएम को यो अडियो सिडीमा भएको दोस्रो नम्बरको सङ्ग हामीले तपाईँको माझमा प्लेआउउट गऱ्यौँ दिन केही थिएन यसको म्युजिक भिडियो पनि मार्केटमा आएको छ लगभग दस हजार भ्युवर्सले चाहिँ हेरिसक्नुभएको छ र धेरै लाइभ पनि पाइएको सङ्ग हो यो आ, युट्युबमा धेरै भएको पनि छैन यो अपलोड भएको जे चर्चा बटुलेको छ आज सोही ब्यान्डका ब्यान्ड मेम्बर्समध्ये मेन भोकलिस्ट मेनभन्दा पनि भोकलिस्ट जोन शर्मा हुनुहुन्छ सँगसँगै गिटारिस्ट जोनी हुनुहुन्छ उहाँहरूको आवाजमा पनि अनप्लोक भर्सनमै मेरो एउटा कथा सुनेका छौँ भने जोनीसँग कुरा गर्न चाहेँ मैले अघि एउटा प्रोजेक्टको सङ्घहरू गर्दैछु भनेर भन्नुभयो तपाईँले हजुर त्यहाँबाट एउटा त्यो पनि एउटा लाइफको विषयमा आफ्नो जीवनको विषयमा नै एउटा वर्णन गरेर एउटा गीत बनाएको छु त्यो विशेष गरी मार्केटमा युट्युबमा म छोड्ने प्रयासमा छु त्यो चाहिँ ब्यान्ड बाहेकको प्रोजेक्ट हो त्यो म चाँडै नै गर्नेछु जोनीको पर्सनल भन्दा हुन्छ हजुर अब त्यो कस्तो खाले गीत छ सुनाउनु मिल्छ भने सुनौ न थोरै सुन्नमा सुखान्त हुने थियो आज अलिकति गिटारले साथ दिएन भनौँ न ल्याउनु पाइएन है दुःख कुरो सुनाउन थियो हुन्छ प्रस्तुत गर्ने भनौँ Lirathal chan kasari hiru Haasoma Rodan maha Kasari This is the better than this one? Nice song. Thank you. बेस्ट अफ लग अहिलेबाट होइन तपाईँको गीत चाहिँ पगे पनि चर्चामा आउँछ कि यस्तो यस्तो आवाज छ होइन जोनीसँग पनि जोनको त अब कुरै नगरौँ होइन अब मेरो कथा जोनबाट सुनिसकेका छौँ अब दिन केही थिएन कि के म्युजिक भिडियोको बारेमा कुराकानी गरौँ दस हजार भ्युवर्स पुगिसकेको छोटो समयमा नै खास के भिडियोमा यति धेरै रुचाइएको छ अब त्यो चाहिँ अब हामीले भन्नुभन्दा पनि हाम्रो अडियन्सहरूले लिसनरहरूले भ्युवर्सहरूले उहाँहरूले नै भन्नुहुन्छ सायद युट्युबको कमेन्ट्सहरूमा पनि छ तर म्याक्सिमम् मान्छेहरूले चाहिँ भनेका छन् कि भिडियोहरू राम्रो लाग्यो विशेष गरी मोडलको बिचको पार्टको त्यो पनि राम्रो लाग्यो भनेर चाहिँ भनेर मन पराइरहनु भएको छ अब यहाँनिर मैले कुरा गर्न खोजेको चाहिँ है हजुर यहाँनिर मोडलमा जोनलाई नै देख्न सकिन्छ मैले अघि नै पनि भनिसकेँ ह्यान्डसम्म गुड लुकिङ होइन कतैतिर जा एक्नु होइन होइन त्यस्तो चाहिँ होइन तर अब त्यतिखेर चाहिँ अब डिरेक्टरले नै अब एकदमै रिक्वेस्ट गर्नुभयो मैले धेरैचोटि नयाँ नयाँ नायो भन्दा पनि उहाँहरूले अब टाइम पनि हुँदैन कन्ज्युम हुन्छ यस्तो हुन्छ बरु चाहिँ गरिदिनु भनेर चाहिँ एकदमै रिक्वेस्ट गर्नुभयो र मैले धेरैचोटि इन्कार गर्दाखेरि ब्यान्ड मेम्बरले नै इन्कार गर्दाखेरि पनि पछि चाहिँ गर्नै परेको तर इट वाज फन्ड खानुभन्दा पनि धेरै राम्रो बनेको छ भिडियो मेहनत एकदम गरेको पनि देखेको छ वेल फ्रेन्ड तपाईँ यति रेडियो अर्फन वान फोर सँगसँगै इन्टरनेट अनलाइनको डब्लु डब्लु प्रस्तुत भइरहेको प्रोग्राम पप ग्यालरी सुनिराख्नु भएको छ आज मैले आयाम ब्यान्डको ब्यान्ड मेम्बर्स जोन अनि जोनीसँग कुराकानी गरिरहेको छु यो कुराकानीलाई केही बेर जोड्नेछु यति बेला भने दिन केही थिएन सङ्ग प्ले गर्ने बेला भएको छ यसपछि भने हामी सर्ट कमर्सियल ब्रेकतर्फ लाग्छौँ रेडियो अर्फ वान फोर Sangero no la <laughs> Jahara ki ro di ni re तिमीलाई मङमा बिरसाना सकिना कि गरी यहो जीवनमा कि गरी यहो जीवनमा नमस्ते म गायक खनेल, शशांत कणेल अभी छोटो समय मानी बहुचर्चित होना सफल रेडियो रेडियो अर्पण एक सौ चार थो पांच मेगा छाला तथा यौन रोग का बिरामी अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेंटर टाँडी छालाज्ञ डाक्टर द्वारा जानकारी छाला संबंधी पुरानो भाव पुरानो दात एलर्जी दुबी कपाल, कपाल जर्ने, को चाया कपाल झर्ने अहार को कालो पोतो दाग डंडी फोर घाव खटिरा कोठी मोसा शरीर चिलाउने, हाथ खुट्टा फुटने कुग शरीर रुट्टा में धेरे पसिना आउने, नाव को समस्या सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण सम्बन्धी शीघ्र पतन स्वप्दोरियाङ्ग चिलाउने सेतो पानी बग्ने पिसाब पोल्ने आदि समस्या सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिनिक रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चोक चितवन फोन शून्य एम्बुलेन्स अन्ठानब्बे कक्षा आठ नौ दस फेल भैयाल सी दिन पाइने लेडीज लाई लेडीज शिक्षक कक्षा एगार न पढ़ी सीधे कक्षा बारह को परीक्षा दिन पाइने दुई हजार पैंसठी साल देखि दुई हजार उन्सत्तरी साल सम्मी को प्रश्न पत्र को हल कराई हरेक हफ्ता जाँच ली सौ प्रतिशत पास को ग्यारंटी साथ ही इंग्लिश कोरियन जापानीज लगाये संपूर्ण लैंग्वेज कक्षा बेसिक कम्प्यूटर कोर्स डिप्लोमा पैकेज हार्डवेयर नेटवर्किंगी संपूर्ण सेवाडेमीर नारायणी डेवलपमेंट बैंक फोन शून्य छप्पन पांच तिरासी तीन सौ तीन मोबाइल अंठानब्बे साल बावन छियालीस एक सौ चौरातर ओ छोरो अरेपोर्ट बना फोटो खींचना बजार बा। बा। फोटो, बा। <laughs> फोटो लिया बोला फोटो खींचना त को प्लाजा को पहिलो तल्लामा रहेको एस गएर फोटो खिच्यो भने अहिलेको अहिले फोटो पाइन्छु मेरो मोबाइल नम्बर पनि टिप अन्ठान चार पचास पैतालिस तिन सय उना पचास हो भन्छु म फोटो लिनुहोस् ठीक साथ हमी कहाँ फोटोकपी मेस फोटो प्रिंटर प्रिंटर काटेज फोटो पेपर कपड़ामा में छाप्ने मेसिन पाइन का साथ ही प्रिंटर मरम्मत नहीं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 सम्पर्क ओकायामा कन्सल्टेन्सी पुल नजिकै डिरेक्टर पूजा कुमर मोबाइल अन्ठानब्बे चार एकाउन्न साठी छ सय अन्ठानब्बे फोन नम्बर शून्य छपन्न पाँच साठी छ सय अन्ठानब्बे साथमा शान्त वातावरणमा अनुभवी शिक्षकहरूद्वारा जापानिज ल्याङ्ग्वेज सिकाइनुका साथै न्युजिल्यान्ड जान चाहनेहरूका लागि परामर्श दिइन्छ मनोरंजक केंद्र समेत नौ छाड़ी मनोरंजन केन्द्र में एक एक पटक तीन सौ जनामिंग सकने दुईव स्विमिंग पुल को ब्यवस्था महिला तथा ग्रुप में आउने व्यवस्था बेबी स्विमिंग पुल सुविधा स्विमिंग सकने व्यवस्था विवाह व्रत बंद बर्थडे पार्टी मीटिंग तथा दु जना आटना सकने क्षमता सहित को कन्फ्रेंस तथा स्विमिंग पुल क्षेत्र सुविधा विशेष सांगीतिक कार्यक्रम को ओपन स्टेज व्यवस्था कैलाश पर्वत कलात्मक ढूंगे चिल्ड्रेन पार्क म्यूजिकल सावर डांस रेस्टुरे साथ पर्यटक आज को, चितवन या, को बिसेस आजको आधुनिक युग में सब होटल गंगोत्री हाईवे आरामदायी लॉजिंग व्यवस्था साथ ही तीन महीना देखी एक वर्ष सम्म सदस्यता लिखा स्विमिंग एवं रेस्टुरेन्ट मैं पंद्रह प्रतिशत छोट को व्यवस्था संपर्क हमश मनोरंजन केन्द्र रत्न टाड़ी फोन शून्य पूर्वी रहेको रोज पास तेर सपना पूरा भै आम्रा विशेषताहरू कक्षा सात आठ नौ र दस पाँच तथा फेल होले पढ्न पाइने कुनै पाँच विषय मात्र पास गरे पुग्ने नेपाल सरकार प्राप्त प्राप्त पास कर, रोज एजुकेशन सेंटर खैरनी चार पर्सा सितुवन फोन नंबर शून्य छप्पन्न पांच तिरियासी चौवालीस मोबाइल अंठानब्बे चार पचास, पचास, तर, रा पचास उन पचास अंठान दुई सौ साठी त प्रतिशत ग्यारेन्टी कायुर्वेदिक उपचार जाडो छुटाउने दस केजीसम्म शरीरको मोटोपन घटाउने डाक्टर आयुर्वेद स्टेप अप। दस केजीसम्म मोटोपन बढाउने कपाल झर्न रोकी तुरन्त उमार्ने हेयर बिल्डिङ फाइबर चौरी पना हटाउने ल्यान्ड कम क्रिम अनुहार शरीर गोरु बनाउने अनाइ बेम्बो रूप अमृत फियर लु अनुहारको चाया पोतो डन्डी हटाउने एन्जेलि क्रिम हार्ने चियाको लागि आयुर्वेदिक उपचार साथै हामी कहाँ टेलिब्रान्ड र स्काई ब्रान्डको सम्पूर्ण सामानहरू पाइन्छ सम्पर्क नापतौल बजार एन्ड न्यु टेलिस रत्नगर एक बकुल्लहरेडियो अर्पण सँगै प्रोपराइटर तारा खड्का फोन नम्बर सुने छ पाँच बैसठी दुई सय बयासी मोबाइल अन्ठानब्बे चार सय त्रिपन्न जा मेरे दिल नमस्ते मैक प्रमोद खरे अभी तुम्हारा तैयार के अपने रेडियुआर पर एक सी सात को पांचमें घर को ओके वेलकम ब्याक हाम्रो देश कमर्सियल ब्रेक ब्रेकपछि फेरि उपस्थित भएको छु म तपाईँको दिलको साथीहरू राजन दिलग्रुङ प्रोग्राम पफ ग्यालरीमा तपाईँ यति बेला रेडियो अर्पण एक सय इन्टरनेट अनलाइनको डब्लु डब्लु रेडियो अर्पण डट कम डट एनपीबाट एकैसाथ सुनिराख्नु भएको छ प्रोग्राम पफ ग्यालरी आज मैले स्टुडियोमा आइएम ब्यान्डका ब्यान्ड मेम्बर्स भोकलिस्ट जोन अनि जोनीसँग कुराकानी गरिरहेको छु आइएम रक ब्यान्ड हो यति बेला नेपाली म्युजिक इन्डस्ट्रीमा एउटा शिखरमा पुग्ने क्रममा रहेको छ चर्चा बटुलिरहेको छ त्यसो त रक सङ सुन्न कति अडियन्सहरूलाई मन नलाग्ला एकचोटि सुनेर त्यसलाई बुझ्ने प्रयास गर्नुहोस् अनि त्यसपछि तपाईँलाई पनि रक सङको लत पर्नेछ फेरि पनि स्वागत छ धेरै धेरै धन्यवाद आयामको कुरा गरिरहेका थियौँ हजुर आयामले के कस्तो <coughs> चर्चा बटुलिरहेको छ भन्ने कुरो पनि तपाईँहरूले नै थाहा पाउनुहुन्छ हामीले भन्दा पनि बढी र हामीले पनि देखिरहेका छौँ यति दे बेला युट्युबमा निकै चर्चा बटुलिरहेको छ आयामको बारेमा अरू कुराकानी गर्दाखेरि पाँचवटा गीतमा दुईवटा कुराकानी भयो अरू तिनवटा गीत के कस्ता बनेका छन् अरू तिनवटामा चाहिँ विशेष गरिकन हाम्रो जुन चाहिँ कथा अघि हामीले मेरो कथा भने त्यो एउटा ब्यालेड सङ्ग हो र यसमा तपाईँले सुरदेखि राम्रोसँग सुन्नुभयो भने कुनै पनि लिरिक्स रिपिट गरेको छैन कुनै पनि मेलोडी चाहिँ रिपिट गरेको छैन त्यस्तै गरी चाहिँ नम्बर फोर ट्र्याक चार चार नम्बरको तिम्रो निर्दोष भन्ने जुन चाहिँ गीत छ यो गीतमा पनि तपाईँले सुरुदेखि सुन्नुभयो भने अन्तिमसम्म कुनै पनि भर्स नदोरेको कुनै पनि मेलोडी नमिलेको सुरुमा एउटा सुरु हुन्छ अन्तिममा गएर चाहिँ अर्कैसँग टुङ्गिन्छ त्यस्तो किसिमको सङ्ग चाहिँ छ र प्रयास गर्दैछु म र साथै के हो चाहिँ हामी नर्मल नै चाहिँ गरेको छौँ र यो चाहिँ खास हाम्रो आयाम भन्नुपर्दाखेरि चाहिँ एउटा प्रोग्रेसिभ सबजन र है प्रोग्रेसिभ ब्यान्ड हो प्रोग्रेसिभ भन्नाले चाहिँ हाम्रो अलिकति म्युजिकल टेम्पोहरू है टाइमिङहरू चाहिँ अलिकति कम्प्लिकेटेड हुन्छ अरू नर्मल पपसङहरू स्लो रक ब्यानरभन्दा पनि अलिक हाम्रो टाइमिङको चाहिँ अलिक फरक प पर्छ र त्यो चाहिँ हामीले हरेक गीतहरूमा तपाईँले पाँचवटै ट्र्याक सुन्नुभयो भने पाँचवटामा तपाईँले थाहा पाउनुहुन्छ हाम्रो गीतको टाइमिङहरू जुन चाहिँ म्युजिकल बुझ्ने के अरे मा मान्छेहरू चाहिँ विशेष गरिकन चाहिँ उहाँले चाहिँ यो बुझ्नुहुन्छ र विशेष गरिकन आयामलाई चाहिँ धेरै म्युजिसियनहरूले चाहिँ मन पराउनु भएको छ मलाई पनि मन परेको छ आयामको यो सङ्घहरू मैले डिपली सुन् सुन्न चाहिँ पाएको छैन सुन्ने प्रयासमा रहिरहेको छु र यो आयामको यो सिडी गभर पनि डिजाइन पनि बहुत राम्रो बनेको छ हजुर कस्तो मेहनत छ यति धेरै यसमा यो, आ, खास यो आ, ओ, के खास यो हाम्रो आयामको नै कन्सेप्ट हो यो अगाडिकोदेखि सब पछाडिको सबै होल एल्बम कभर नै हाम्रो आएमकै कन्सेप्टमा गरेको हौँ र यो फोटो चाहिँ हाम्रो ब्रान्ड म्यानेजर डक्टर आनन्द राईले खिच्नुभएको हो र यसको एडिटिङ चाहिँ हाम्रो बेसिसले चाहिँ गर्नुभएको र चाहिँ हामी यो सबैजना चाहिँ हाम्रो ब्रान्डले नै यसको कन्सेप्ट कलरिङहरूदेखि लिएर फन्टहरूदेखि लिएर आयामको त्यो डिजाइन सबै यो चाहिँ हाम्रो ब्रान्डले नै गरेको आयामको यो अडियो ला कति रुपियाँ पर्छ मार्केट प्राइस चाहिँ टु फिफ्टी भनेर कमले भन्नुभएको छ यहाँनिर फेरि अडियन्सले सँगसँगै ब्यान्ड मेम्बर्सहरूको फोटो पनि पाउँछन् होइन हजुर हजुर भित्र चाहिँ एउटा पोस्टर हामीले फ्रीमा चाहिँ हाम्रो लिसनरहरूको लागि चाहिँ राखिदिएको छ एज अ गिफ्ट जस्तो सोसियल मिडियाबाट आयामलाई फलो गर्न चाह्यो भने कताबाट सम्पर्क गर्ने हाम्रो विशेष गरेर फेसबुकमा सर्च इन्जिनमा आएम एए वा एएम आइएम भनेर चाहिँ सर्च गर्नुभयो भने सबैले भेट्न सक्नुहुन्छ हाम्रो आ आएमलाई चाहिँ र त्यहाँ तपाईँहरूले हामीलाई आफ्नो लाइक्स डिसलाइक्सहरू कमेन्ट्सहरू पठाउन सक्नुहुन्छ र जिमेलमा हामीलाई इमेल पनि गर्न सक्नुहुन्छ आइएम आइएम कल्चर ट्रिपल सेभेन एट जिमेल डट कममा कल्चर ट्रिपल सेभेन हामीलाई चाहिँ मेसेजहरू गर्न सक्नुहुन्छ र विशेष गरेर हामी चाहिँ के भन्न चाहन्छौँ भने अहिले सोसल मिडियामा फेसबुक सबैले चलाउँदछ ट्विटरमा पनि छ हाम्रो र फेसबुकमा तपाईँहरूले आ आइएम भएर सर्च गर्नुभयो भने त्यहाँ हामीलाई कन्ट्याक्ट गर्न चाहनुहुन्छ भने फोन नम्बरमा फोन नम्बर पनि दिएको छ त्यहाँ र आइएमको इन्फो सबै कुराहरू त्यहाँ फेसबुकमा नै राखेको छौँ हामीले होल फ्रेन्ड तपाईँ पनि यो दिन केही थिएन आयामको रक सङ्गको भिडियो मार्केटमा आइसकेको छ युट्युबमा पनि अपलोड भइसकेको छ यो सङ्ग हेर्न चाहनुहुन्छ भने पनि तपाईँले युट्युबमा सर्च गर्न सक्नुहुन्छ दिन केही थिएन टाइप गरेर लगभग 10,000 हजार भ्युवर्स भइसकेका छन् भने ऊ अन्तिममा पनि आइसकेका छौँ के छुटेका जस्ता त्यस्तो छुटेको त छैन त जे होस् हामी चाहिँ हाम्रो होम ब्यान्ड भएको कारणले गर्दाखेरि चाहिँ विशेष गरी हामी दुईजना चितवनको भएको कारणले गर्दाखेरि चाहिँ हामी चितवनवासीहरूलाई हाम्रो आफ्नो घरको के अरे सबैजना लिसनर्सहरूलाई अर चाहिँ हाम्रो आएमको म्युजिकहरू सुनिदिनु भएको होस् हामीलाई चाहिँ सपोर्ट गरिदिनु भएको होस् र घरबाट नै सपोर्ट भएन भने बाहिरबाट सपोर्ट पाएको त्यति मजा पनि आउँदैन घरको सपोर्ट भनेको घरको सपोर्ट नै हो पक्कै पनि आयाम ब्यान्डका दुईजना मेम्बर्सहरू चाहिँ चितवनकै पनि हुनुहुन्छ होइन र यहाँनिर मैले एउटा जानकारी पनि पाएको छु औपचारिक हो या होइन आयाम ब्यान्ड आफ्नो कन्सर्ट देखाउनुको लागि कोरिया जाँदैछ ए हजुर हजुर कोरिया डेनमार्कको कुराहरू हुँदैछ र हजितमा पनि कुरा भइरहेको छ र अब चाहिँ हामीले यो झरीको मौसम पछाडि चाहिँ सायद हामी अब कन्सर्टहरूमा त्यो चाहिँ लागि लाग पर्छौँ लगभग हामीले दसैँसम्ममा आयामको कन्सर्ट हेर्न पाउँछौँ हजुर हजुर यदि तपाईँहरूले बोलाउनुहुन्छ भने झन् हामी आउँछौँ र कन्सर्टको तयारीमा पनि अन्तिममा एउटा आवाज सुनौ नजु <laughs> हामी अलिक गीतबाटै सुनौँ होला गीतबाटै सुनौ तिम्रो निर्दोष राज तिम्रो निर्दोष है त्यसपछि हामी फेरि आउनेछौँ के हेरी बिला जय फ्रेंड यूसर मगामी एपिशोड में बजाऊला आज हमीस टाइम तीन धेरे छेन गेस्ट कुराका अब बिता लिखने बेला भी भैस जो जोनी थैंक यू भेरी मच स्टूडियो में आएगा मूल्य समय हमीभ रई एम बैंड एवं शिखर सुमोस् सगरमाथाभन्दा पनि अग्लो होस् हाम्रो रेडियो अर्पण एक सय चार थोल पाँच मेगाजको परिवारबाट धेरै धेरै शुभकामना छ धेरै धेरै धन्यवाद र हामी पनि विशेष गरी राजुलाई हामी धेरै धन्यवाद दिन चाहन्छौँ जुन चाहिँ एउटा एकदम हाम्रो लागि एउटा राम्रो टाइम निकालिदिनु भयो साथै रेडियो अर्पणलाई अनि हाम्रो इन्जिनियर टिमहरू जो जो हुनुहुन्छ रेडियो अर्पणको फ्यामिलीहरूलाई चाहिँ हामी धेरै धन्यवाद दिन चाहन्छौँ आशा छ कि यो साथ हाम्रो अझै लामो हुनेछ अडियन्सलाई केही सन्देश हजुर अडियन्सहरू प्लिज स्टे ट्युन है हामीले गाउने गीतहरूमा चाहिँ कल्चरहरूको लागि पनि तयार भएर बस्नुहोस् र टिभीहरूमा पनि तपाईँहरूले हेर्न सक्नुहुन्छ नेपाल वानदेखिले सबै च्यानलहरूमा चाहिँ बस्दैछ बिस्तारै बिस्तारै र चाहिँ हेर्नुभएको होस् र हामीलाई सपोर्ट गर्नुभएको होस् ओके वान सेकेन्ड थ्याङ्क यू भेरी मच धन्यवाद वेलफ्रेन्ड अब पनि बिदा लिनुपर्ने बेला भइसकेको छ एकपटक म पनि आग्रह गर्छु तपाईँलाई रक सङ के हो भनेर बुझ्नको लागि चाहिँ त्यसलाई एकदम भित्रै एकदम मनैदेखि सुन्ने प्रयास गर्नुहोला त्यसपछि तपाईँलाई पनि रक सङ मनपर्छ लुक आधुनिक पप जस्तै हो रकसङ पनि मेहनत अझ बढी लाग्ने गर्दछ यदिभन्दा भन्दा अब भने विधा लिनै पर्ने हुन्छ यतिन्जेलसम्म रेडियो अर्पण वान फोर पो पोइन्ट फाइभ मेगाहरू सँगसँगै इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम डट सुनेर साथ दिनु भयो सुनेर सम्पूर्णलाई थ्याङ्कयू सुने भेरी मच मेरो आवाजलाई तपाईँ समक्ष पुऱ्याउन सपोर्ट गर्नुहुने टेन्सन पार्टनर राजलाई पनि धन्यवाद र हाम्रो आजका गेस्ट जोन एन्ड जोनीलाई र आएम भ्यान्डा नै थ्याङ्कयू भेरी मच भन्दै आजको प्रोग्राम पप ग्यालरीबाट म तपाईँको दिलको साथी राजन दिल गुरुङ अलवेज लभ नेपाली म्युजिक भन्दै छुट्टिन्छु हवस् त नमस्ते ह्याभ ग्रेट ग्रेटा चौबन्दीमा पटुकी बाँध्या छैन भन्दै हिमा पखेरीमा घाँस काट्न जान्या छैन भन्दै